नमस्कार अर्पण सबका सदैं का इन्टरनेट पनि साथ तृत्वको लागि गइराती भएको निर्वाचनमा निकटतम प्रतिद्वन्दी चन्द्र विक्रम राईलाई पराजित गर्दै कुमाल महासङ्घको अध्यक्षमा निर्वाचित हुनु भएको हो निर्वाचनमा खसेको त्रिपन्न 32 मत राईले सत्र मत पाउनु भएको थियो महासङ्घमा आबद्ध जातीय संस्थाहरूबाट एक एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ अध्यक्ष पदका अर्का प्रत्याशी नरेश ताम्राकारको पक्षमा तीन मत मात्र परेको थियो नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार कुमारले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउन आफ्नो नेतृत्वका कार्य समिति रूपमा उत्रने बताउनुभयो उहाँले जातीय पहिचानसहितको संहिताका लागि दवाबमूलक अभियानहरू सञ्चालन गर्ने पनि बताउनु भएको छ यसै गरी तेह्र सदस्य सचिवालयको महासचिवमा 22 मत प्राप्त गर्दै पेम्बा भोटे निर्वाचित हुनुभएको छ महासचिवमा छजनाको उम्मेदवारी परेको थियो पाँचजना उपाध्यक्षहरूमा रोशनी मेची महिला डन्डु शेर्पा हिमाल श्रीबहादुर माझी पहाड चिनीलाल माझी भित्री तराई राम मण्डल तराई विजय हुनुभएको छ पाँचजना सचिवहरूमा यशोदा चौधरी महिला गणेशलाल थकाली हिमाल एमबहादुर चेपाङ पहाड चिनीमाया माझी भित्री मधेस द्वानी उराव तराईमा निर्वाचित हुनुभएको छ कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित हुनुभएको छ यसबीच तेस बौराषणा पत्र जारी गर्दै जनजाति महासङ्घको आठौँ महाधिवेशन सकिएको छ जारी घोषणापत्रमा पहिचानसहितको संहिता धर्मनिरपेक्षता गणतन्त्र समावेशी लगायतका सभालाई संस्थागत गर्न विगठित संविधान सभा महिनाका लागि पुनस्थापना गरी जनताका संविधान जारी गरिनुपर्ने विगठित संविधान सभा नहुने भई संविधानसभाट नै पहिचानहितको संघीय संविधान जारी गर्न समानुपातिर्फको सिट संख्यामा कटौती नगरीर दलले प्राप्त गर्ने मतमा सीमा थ्रेसहोल्ड नथकी आगामी मङ्सिरभित्रै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गरियोस् भनिएको छ यसका लागि तत्काल सर्वपक्षीय सहमतिको आधारमा राष्ट्रिय सम्मतिको सरकार गठन गर्नुपर्ने लगायत बुदाहरू उल्लेख छन् माडीको समेश्वर क्षेत्रमा अतिक्रमण भएको भन्दै माडीका बासिन्दाहरूले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेका छन् प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मालाई ज्ञापन पत्र बुझाउँदै माडीवासीले सो अतिक्रमण रोक्न माग गरेका हुन् माडेको समेश्वर डाँडामा रहेको कालेका मन्दिरमा भारतीयहरू मन्दिर बनाउँदै गरेको र सुक्षेत्र अतिक्रमणमा परेको ज्ञापन उल्लेख छ त्यसको संरक्षण गर्न र सीमा सुरक्षा बल तत्काल स्थापना गर्न पनि विज्ञप्तिमा माग गरिएको छ माडीवासीका तर्फबाट समेश्वर गढी संरक्षण तथा पूजा व्यवस्थापन समितिले प्रमुख जिल्लाधिकारी शर्मालाई ज्ञापन पत्र बुझाएको हो ज्ञापन बुझाउँदै समितिका अध्यक्ष माधव चापागाईले सरकारी निकायले चासो नदिए भारतीयबाट समेश्वरगढीसँगै पहाडी क्षेत्र पनि अतिक्रमण गर्ने दावी गर्न काली का मंदिर भाग एक डेढ़ किलोमीटर यानी को मोहान कुआस भारतीय पानी में नुहाए मनोकांक्षा पूरा भने विश्वास बनाने उद प्रमुख जिलाधिकारी गुनासो करी सुरक्षा निका सीमा क्षेत्र नबस्ने हो भाई तो सब उ कब्जा करी जनता ने मत तो क्षेत्र संरक्षण कर न सौ सोमेश्वर पहाड़ में कालिका मंदिर में चैत दश दिन पूजा हो वर्ष पूजा शुरू नवौ दिनदी भारतीय मंदिर में चढ़ाई भेटी लुटे कौ उहां को आरोप रहिएी पूजा समेत मंदिर में बस् नदी भोक्षे शैक्षिक क्षेत्रमा देखेका समस्या समाधान गर्न भरतुरमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरूले माग, मा का मा का माग गरेका छन् नेपाल शिक्षक संघको चौबिसौं स्थापना दिवस चितवन शाखाले आयोजना गरेको कार्यक्रममा का बोल्नेहरूले शिक्षकहरूलाई सरकारले नै विभेद गरेको भन्दै विभेदकारी नीतिको अन्त्य हुनुपर्ने पनि माग गरेका छन् हामी शिक्षकहरूलाई विभेद गर्ने सरकारको नीतिको विरुद्धमा छौँ शिक्षक सङ्घ चितवनका अध्यक्ष ध्रुवराज पोखरेलले भन्नुभयो सरकार आफै शिक्षकहरूलाई अधिकार सम्पन्न बनाउन चाहँदैन यो नाम र त्यो नाममा विभेद राखी राख्न चाहन्छ चा। त्यसको अन्त्य हुनुपर्ने मान्यता हाम्रो हो सो अवसरमा जिल्लाका कार्यरत शिक्षकसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले बोलेका थिए शिक्षक नेताहरू रमा घिमिरे पूर्णप्रसाद अवाडी हरि आचार्य नारायण चालिसे केदारनाथ कोइराला हरिराज पौडे लगायतले शिक्षकहरूको समस्या समाधानमा जोड दिनु भएको थियो बढ्दो लागु पदार्थ तथा दुर्व्यसन रोक्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुने भन्दै सामुदायिक के सेवा केन्द्र नानगढले सचेतना कार्यक्रम गरेको छ लागु पदार्थ प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि हुन लागेको भन्दै रामकृष्ण टोल क्षेत्रपुरमा कार्यक्रम गरेको संयोजक नारायण सुवालले जानकारी दिनुभयो ओडा प्रहरी कार्यालय नानगढका प्रमुख इन्द्रजित महरहराले कार्यक्रममा बोल्दै पीडित गित रहित अपराधका रूपमा चिनिने लागु पदार्थ दुर्वेसनीका आपराधिक क्रियाकलाप बढेको बताउनुभयो उहाँले दुर्वेसनीमा लागेकाहरूलाई प्रभावकारी उपचार तथा पुनस्थापना गरिनु आवश्यक रहेको बताउनुभयो सामुदायिक सेवा केन्द्र नानगढका उपाध्यक्ष राजकुमार श्रेष्ठले अभिभावक प्रहरी र समाजको सहयोग तथा समन्वय मजबुत भई लागु पदार्थ प्रयोगकर्ताहरू लागको सङ्ख्या कमी गर्न सकिने बताउनुभयो ओडा स्तरीय समन्वय समितिका भनपा विष्णु अधिकारीले प्रयोगकर्ता नहीं ओसार पसार में संबंध रहने तथ्य पाइने भैई अभिभावक संतान को सही किसिमें निगरानी कर जोड़ दूनभ चिदवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिङ्गे गैंडा मारी खाग बिक्री व्यवसाय गरेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएको छ पक्र परेका व्यक्तिहरू मध्ये एकजनालाई सोमबार पूर्वपक्षका लागि थुनामा पठाइएको छ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल जङ कुबरका अनुसार चिदवनको सिद्धि गाविसका सागर पर्जालाई पूर्पक्षका लागि थुनामा पठाइएको हो उनी सँगै पक्राउ परेका सिद्धिकै अन्य तीनजनाको भने अनुसन्धान भइरहेको प्रमुख संरक्षण अधिकृत कुबरले बताउनु चन्द्र नेका पोहोर एक होटलबाट प्रहरले सोमबार गैंडाको खागसहित एकजनालाई पक्राउ गरेको छ केन्द्रीय अपराध अनुसन्धान ब्युरोको टोली र इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको संयुक्त टोलीले गम्भर्यया गाविस सातका पैँतिस वर्षीय वरेन्द्र यादवलाई गैंडाको खागसहित पक्राउ गरेको प्रहरले जनाएको छ नारायणी नदी किनार स्थित नगर वन में हरिया सीशो का रुख काटर राखी अवस्था में भेटीको रुख काटर निशी लगे अवस्था में प्रहरी सीशो का को काठ सोमवार ली हरिया काठ काट ओडा प्रहरी कार्य नानगढ़ प्रहरी निरीक्षक मदनजीत महरा रुख काटने मानस भी भेटीएन तस्कर पसार का तैयारी अवस्थ में राखी काठ प्रहरी कार्य नानगढ़ गस्ती टोली फेला पारे हो एक सौ पचास क्यूफी बड़े गोलिया फेला परेको वडा प्रहरी कार्यालय नानगढका प्रमुख प्रहरी निरीक्षक महराले बताउनुभयो नियन्त्रणमा लिएको काठलाई जिल्ला वन कार्यालयसित मलाई बुझाइएको पनि प्रहरी निरीक्षक महराले बताउनुभयो महेन्द्र राजमार्ग अन्तर्गतको नानघट बुटबल सडक खण्डको गैँडाकोट क्षेत्रमा सडक अतिक्रमण गरी बनाएका घटरा तथा अन्य सामग्रीलाई हटाइएको छ सडक डिभिजन क्षेत्रीय कार्यले बुटबलको टोलीले सडकको मध्यभागबाट दुवै भाग पच्चिस मिटरभित्रका संरचना डोजर लगाएर हटाएको हो राजमार्ग सफाई अभियान अन्तर्गत बुटबल सडकको स्वेक्ष सफा पनि गरिएको छ दुई महिना अगाडिबाट बुटबलदेखि थालेको सो सडक सफाई अभियान अन्तर्गत छेउछाउका सामान हटाउँदै सोमवार गैडा कोट आईपुग कार आसपास में रहकर घर टहरा पर्खा लगात निर्माण का साथ भरतपुर दुई आमण सुबेदी छोरा स्वर्गीय को पांच स्मृति दिवस के दिन शैक्षिक सामग्रीतरण थाकलटारमा रहेको राष्ट्रिय निम्न माध्यमिक विद्यालयका 350 जना पचासजना चेपाङ विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो विद्यार्थीहरूलाई जलफानसहित कापी क्रम लगायतका शैक्षिक सामग्री वितरण गरिएको शिव जानकारी दिनुभएको छ उता परिवेचितवनको अन्त्योदय जनजाति आवासीय विद्यालयलाई खैरणीका कृष्ण दत्त सडुवाले पचास हजार रुपियाँ बराबरको अक्षकोश स्थापना गर्नुभएको छ विद्यालयको अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्ना स्वर्गीय दुई छोरा कमलकान्त र प्रदीप सडुलाको नाममा चेपाङ बाल बालिकाहरूलाई सहयोग गर्ने उद्देश्यले अक्षकोश स्थापना गर्नु भएको हो त्यस्तै कार्यक्रममा फर्स्ट का सचिव उल्लासकान्त मैनालीले करिब पच्चिस हजार रुपियाँ बराबरको खेलकुद सामग्री हस्तान्तरण गर्नुभयो कार्यक्रममा देवीप्रसाद सडोलाले नगद 5,000 हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभयो विद्यालयमा एक सय छयासीजना चेपाङ बालबालिकाले आवासीय रूपमा अध्ययन गरिरहेका छन् नेभी नेविसङ्घ रामपूर क्याम्पस इकाइ समितिको आयोजनामा भएको विद्यार्थीका विधाई कार्यक्रममा का सङ्घका केन्द्रीय सदस्य निर्मल पौडेलमाथि हातपात भएको भन्दै नेविसङ्ग सितवनले विरोध जनाएको छ जिल्ला अध्यक्ष अरूणेश्वर खनालद्वारा जारी विज्ञप्तिमा पौडेलमाथि पार्टी नेतृत्वको निर्देशनमा आक्रमण गरी क्यामरा समेत लुटिएको आरोप लगाइएको छ घटनाको छानबिन गरी आक्रमणकारलाई कारवाही गर्न विज्ञप्तिमा माग गरिएको छ कालीखोला देउराली सामुदायिक वन उपभोक्तासम्म दहखानी नौ बालुमाराको प्रथम वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ जिल्ला वन कार्यालय सितवनका सहायक वन अधिकृत रामचन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वनका सचिव विष्णुमाया गोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सितवनका सदस्य राजेन्द्र ढुङ्गाना रानी सामुदायिक वनका सचिव राम गुरुङ दाहखानी युवा क्लबका अध्यक्ष खड्ग थापा लगा बोनु मगर लगायतले बोल्नु भएको थियो कार्यक्रम वनका अध्यक्ष बम बहादुर थापा मगरको अध्यक्षतामा भएको थियो पूर्वी चितवनको पदमपुरमा सोमबार चेपाङ सशक्तिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ आदिवासी जनजाति महासङ्घ पदमपुरको सहयोगमा चेपाङ एकता समाज पदमपुरले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ पदमपुरका अध्यक्ष अर्जुन चौधरी रहनु भएको थियो कार्यक्रममा प्रमुख अतिथि चौधरीले पदमपुरमा चेपाङ समुदायको बसोबास बाक्लो भए पनि उनीहरूको हक अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो <द्णागा> अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ बिना भिसा नेपाल प्रवेश गर्ने भारतीयहरूलाई रोक लगाउन सरकारसँग नेपाल मुक्ति मोर्चाले गरेको मागप्रति तपाईँ के भन्नुहुन्छ ए राष्ट्रीय स्वाधीनता जोगा प्रयास बी विवाद निम्त काम काम री असंभव कुरा है। अर्पण जन आवाज में तक मोबाइल को मैसेज बॉक्स रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन्न मकम जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायग मुगलिन मुगलिन काठमाडौँ मुगलिन दमोरी पोखराम नारायण सडक खण्ड पनि खुल्ला छन्सठी सात सय त्रिचालिस अवस्थार्पण सबैका लागि रेडियोफोन सँगै कमबाट पनि संसारभरै साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय नमस्कार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 विवाह होस या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना समूहको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा श्रमहरूका लागि सम्पर्क होटेल स्टार ब्याङ्क रितुवन फोन नम्बर पाँच साठी नौ सय बयानो